माघ आठ गतेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने कृषि मन्त्री पराजलीको दावी दलहरूसँग सहमति गरेर स्थानीय निकायको चुनाव गराउने उप प्रधानमन्त्री सिंहको भनाई सरकारले ल्याएको बजेटले दलाल फुसीपत्ती वर्गको हित गर्ने एमावधि प्रवक्ता शर्माको धारणा जलस्रोतलाई भारतको मातत्मा राख्न सरकारले छलफल थालेको प्रति आपत्ति धर्म परिवर्तनमा देखेको चलखेलप्रति सरकारवालाद्वारा चिन्ता व्यक्त धर्म संस्कृतिको रक्षाका लागि युवावर्ग सचेत रहनुपर्नेमा जोड चीनमा भएको सडक दुर्घटनामा कम्तीमा अडतिसजनाको मृत्यु युद्धविराम रोक्न रुस र विद्रोही अमेरिकी राष्ट्रपति ओबामाको निर्देशन रणिन प्रिमियर लिग क्रिकेट दुई हजार खेल तालिका सार्वजनिक क्रिस्टियानो रोनाल्डो र मेसी प्लेयर अफ दियरको मनोनयनमा नमस्कार अर्पण एक सय चार थब्लु पाँच मेघाटसँगै इन्टरनेट अनलाइनमा भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज कृषि मन्त्री हरिप्रसाद पराजरीले आउँदो माघ आठ गतेभित्र संविधान जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री पराजुरीले यस्तो दावी गर्नुभएको हो यसपटक सरकारले कृषिको विकासका लागि योजना र बजेटको व्यवस्था गरेको उहाँले बताउनुभयो सरकारले किसान भएर कृषिको लागि योजना र बजेटको व्यवस्था गरेको भन्दै मन्त्री पराजरीले बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुने ठोकुवा मन्त्री पराजुरीले कृषि क्षेत्र मुलुकको आर्थिक वृद्धि हासिल गर्ने आधार भएको भन्दै यस पटकको बजेटले कृषिको विकासमा ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गर्नुभयो सीमान्तकृत जातिलाई विशेष अनुदान किसान परिचय पत्र बनाएर वास्तविक किसानलाई अनुदान र व्याज छोड दिने आधुनिकीकरण र यान्त्रीकरणको लागि भन्सारमा छोड दिने लगायतका व्यवस्था गरेको गर्दै मन्त्री पराजुरीले यसले कृषि क्रान्ति ल्याउने दावी गर्नुभयो उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले दलहरूसँग सहमति गरेर स्थानीय निकायको चुनाव गराउने बताउनु भएको छ संहितालाई अवरोध गराउन चुनाव गराउन लागेको भन्ने आरोप अस्वीकार गर्दै वहाँले जनप्रतिनिधि भएको स्थानीय निकायले संहितामा जान सघाउने बताउनुभयो संहिताकै विवादका कारण अघिल्लो संविधान सभा विघटन भएको भन्दै वहाँले भन्नुभयो यो पटक पनि कुन गाविस राख्ने भन्ने विवाद हुँदैन भन्ने छैन जनप्रति धि भयो भने उनीहरूले सघाउनेछन् बान्नौजिनियरिङ इन्जिनियर दिवसको बस अवसरमा आज राजधानीमा भएको कार्यक्रममा स्थानीय विकास मन्त्री सिंहले संविधान बनेपछि नयाँ संरचनामा जान समय लाग्ने भएकाले सरकारले चुनाव गर्न खोजेको बताउनुभयो बजेटमा रकम समेत छुट्याइसकेको भन्दै उहाँले चुनावका लागि एन कानुन संशोधन प्रक्रिया अघि बढाउने बताउनुभयो आगामी माघ आठ गतेभित्र संविधान बनाउने भन्दै उहाँले अधिकतम सहमतिको पहल गर्ने र नभए प्रक्रियामा गएर भए पनि विवाद टुङ्ग्याउने दावी गर्नुभयो एकीकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले वर्तमान सरकारलाई ल्याएको बजेटले नेपाली श्रमसेवी वर्गको भन्दा दलाल नक्करसा रको जीवती वर्गको हित गर्ने बताउनु भएको छ पार्टी केन्द्रीय कार्णीमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सो कुरा बताउनु भएको हो प्रवक्ता शर्माले विगतमा पनि उद्धारवादका नाममा सरकारी उद्योगहरूको निजीकरण गरेर नेपाली अर्थतन्त्र धराशयी बनाएका अर्थमन्त्रीको यसपटकको बजेट पनि नेपाली गरीब किसान वहां पार्टी संघीयता सहित संविधान को पुरानो अडान में नहीं का विभिन्न दल सहकारूर सहित को मोर्चा को उद्देश्य संविधान सभा पहचान सहित संविधान निर्माण कर भादा अरू नभ को, को, को, को, को भनाई थी एक अर्क प्रसंग प्रवक्ता शर्मा को जलस्रोत लारत को माथत वर्तमान सरकार ने सलफल था भाचार प्रति पार्टीको गम्भीर ध्यानाक्षण भएको बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आधिकारिकता विवादमा पशुपति शमशे डाँडालाई नै मान्यता मिलेसँगै पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पक्ष न्याय माग्दै अदालत जाने भएको छ राप्रपाको अध्यक्ष आफू भएको दावीसहित चन्दले निर्वाचन आयोगमा दिएको निवेदनलाई आयोगले अवैध मानेपछि चन्द पक्षे न्याय माग्दै अदालतको ढोका ढकढक्याउन बाध्य भएको केन्द्रीय सदस्य ध्रुवबहादुर प्रधानले बताउनुभयो उहाँले निर्वाचन आयोगले गहिरिएर अध्ययन गरेको आरोप लगाउनुभयो राप्रपा महाधिवेशनले चक्रिय प्रणाली अनुसार श्री बहादुर थापापछि लोकेन्द्र बहादुर चन्द अध्यक्ष हुनुपर्ने दावी चंद पक्षले गर्दै आएको छ शक्तिमा बस्नेले कार्यकर्ताको निर्णयको अवमूल्यन गरेको भन्दै केन्द्रीय सदस्य प्रधानले अब भण्डाफोर अभियान पनि सँगसँगै गरिने बताउनुभयो जनजाति पार्टीहरूको मोर्चा पहिचानमा आधारित संघीय गठबन्धनले पहिचान सहितको संघीयताको पक्षमा जनजागरण अभियान चलाउनु भएको छ गठबन्धनको भदौ सात गतेदेखि अठाइस गतेसम्म देशका प्रमुख द शहरमा जनजागरण अभियान चलाउने निर्णय गरेको हो यो आन्दोलनको पूर्व तयारी पनि हो गठबन्धनमा आवद्ध सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले भन्नुभयो भदौ सात गते कैलालीको अतरियाबाट शुरू हुने अभियान बोटोल पोखरा टोड़ा गाईघाट इटहरी वृत्ता मर्ण हुँदै अठाइस गति काठमाण्डमा पुगेर टुङ्गिनेछ गठबन्धनले पहिचान सहितको संघीयताबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाक्षण गराउने र संघीयता पक्षधारसँग छलफल चलाउने निर्णय पनि गरेको छ साथै गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरूको भेला गरिने सचिवालय अध्यक्ष टेक नारायण श्रेष्ठद्वारा सारे विज्ञप्तिमा उल्लेख छ नयाँ संविधानमा उत्पीड़ितहरूको अधिकार सुनिश्चित गराउन दवाब आवश्यक भएको ठहर गर्दै गठबन्धनले पहिचान पक्षधारहरूको एकतामा भर्ना हुनुभएको सुधार हुँदै गएको हो निमोनिया र मस्तिष्क घातको एकै पटक संक्रमण भएपछि प्रधान बयालिस दिनदेखि अस्पताल अस्पतालका मेडिकल डाइरेक्टर श्याम बहादुर पाण्डेले नेत्री प्रधान बिरामी हुनुपूर्वक अवस्थामा आएको बताउनुभयो नेत्री प्रधानले नेत्री प्रधानलाई खाना खाना श्वास फेर्न के अप्ठ्यारो परेको छ वहाँ हेण्डल गर्न नसक्ने बोल्न नसक्ने र चिन्न नसक्ने पुरानो समस्या यथावत रहे पनि विस्तारै सुधारका संकेत देखेको चिकित्सकको भनाइ छ सिन्धुपालचोकमा एक हजार केजी रक्त चन्दन सहित चारजना पक्राउ परेका छन् काठमाडौँबाट तातो पानी गरेको न दुई एक पाँच र न दुई ख पाँच आठ छ नम्बरको मोबाइल भ्यानमा चेक गर्दा एक किलो रक्त बरामद गरिएको जिल्ला प्रहरीकाले सिन्धुपाल्चोकका डीएसपी भरत बोहराले जानकारी दिनुभयो बोहराका अनुसार न दुई नम्बरको भ्यानमा आठ सय किलो र न दुई नम्बरको भ्यानबाट एक सय किलो रक्तचन्दन बरामद गरिएको हो रक्तचन्दन सँगै तातो पानीका चारका फोरबा तामाङ लिस्ति छका छेवाङ लामा लिस्ति एकका नियार शेर्पा र सोही सो ठाउँका दोर्जे पक्राउ गरिएको डीएसपी बोहराले जानकारी दिनुभयो बरामद गरिएका रक्तचन्दन इप्रका बाह्र बिस्ीमा राखिएको र आइतबार वनकाले भुसाइनी बोहराले बताउनुभयो तरूण दल सुनसरीका अध्यक्ष सिजन गुरूङलाई प्रहरले पक्राउ गरेको विरूद्धमा सत्तारूढ़ नेपाली कंग्रेसको सुनसरी समितिले चक्काजाम गरेको छ धरान धरानीटी इनरुवामा मुख्य सड़कमा नाराबाजी गर्दै एक घण्टा चक्का जाम गरिएको थियो धरानको वडा गाड़ी नै नाराबाजी गर्दै बन्द गरेपछि आन्दोलन रोक्न बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो भने भिड नियन्त्रण गर्न सशस्त्र प्रहरी बल समेत आएको थियो प्रहरीले माइकिङ गर्दै आन्दोलन फिर्ता नले हस्तक्षेप गर्ने चेतावनी दिएपछि पैतालिस मिनटमै में बन्द सकिएको थियो गत सार एक्काइस गति मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा प्रहरले भेडेटारमा गुरूङसहित पाँचजनालाई पक्राउ गरेको थियो पक्राउ गर्ने क्रममा प्रहरलाई हातपात गरेपछि उनीहरूलाई सार्वजनिक अपराध एन अन्तर्गत मुद्दा चलाइएको छ पूर्वी क्षेत्रमा हुने ठेक्का पट्टा लिने गुरूङलाई डनका रूपमा चिनिन्छ महाकाली नदीको को जलस्तर बढ़े पश्चिमी सीमावर्ती शारदा ब्यारेज को पुल में सुवारी साधन को आगमन बंद गरिये पहाड़ी क्षेत्र में दुई लगातार पड़े वर्षा महाकाली नदी में इस उच्च पानी वहा प्गे भारतीय पक्षी शारदा बारेज को फूल में आवध हो पुल में चिन्ह भाग मथि पानी बगैक कारण भारतीय पक्षी ठूला सुवारी का, का साधन को आगमन बंद जिला प्रहरी कंसनपुर के सुना पुलमा आवत जावत बन्द हुँदा भारत तथा नेपाल आउने छै यात्रुहरू मारमा परेका छन् प्रहरीका अनुसार आज बिहान नौ बजे गरिएको मापन अनुसार महाकाली नदीमा पानीको वहाव एक, एक क्यूसेक पुगेको छ महाकाली नदीमा पानीको वाह बढ़दै गएपछि तटीय क्षेत्रका वासिन्दाहरू विगतको वर्ष जस्तै बाढ़ी आउने डरले त्रसित भएका छन् जिल्ला प्रशासनकाले कञ्चनपुरले महाकाली नदी छेउका बासिन्दालाई महाकाली नदीको जलस्तर बढ़ने क्रम जारी रहेकाले समयमै सतर्क रहन आह्वान गरेको छ धर्म परिवर्तनमा पछिल्लो समय देखिएको चलखेलप्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् रत्नगर दुईमा रहेको महारुद्र शिवालय मन्दिर संरक्षण समितिको आज भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्ने सरकारवालाहरूले धर्म परिवर्तनका लागि केही तत्वले लोभ लालच देखाउने गरेको भन्दै सचेत रहनुपर्ने बताएका छन् कार्यक्रममा बोल्दै समाजसेवी तथा मन्दिरका संरक्षक हरिशरण पाठकले लोभ नफसी आफ्नो धर्मप्रति अडिक रहनुपर्ने बताउनुभयो शैलीको नक्कल गर्ने क्रम बढ्दै गएको भन्दै उहाँले धर्म संस्कृतिको रक्षाका लागि युवा वर्ग सचेत रहनु पर्नेमा जोड दिनुभयो धर्म रक्षा, रक्षा गुरु अभिभावकले सिकाएका कुराहरूलाई ग्रहण गर्दै कर्मकाण्डी पनि जान्नु पाठक बनाइ थियो जागरण केन्द्र चितवनका अध्यक्ष परमेश्वर भट्टराईले धर्म संस्कृति संरक्षणका लागि उहाँहरूलाई उत्प्रेरणा जगाउनु पर्ने बताउनु भयो पछिल्लो समय धर्म प्रति आक्रमण भइरहेको गर्दै अध्यक्ष यसको संरक्षणका लागि युवा नै लाग्नु पर्नेमा जोड़ धर्मको नाममा आफ्नो धार्मिक संस्थाको व्याख्या गर्दै आफै सर्वश्रेष्ठ हो भन्ने अहंकार त्याग्नु पर्ने भट्टराईले बताउनु भयो कार्यक्रममा समितिका सचिव हरिविलास खनालले वार्षिक प्रगति प्रतिवेदन तथा सहसचिव बद्री घिमिरे लेखा ले ले परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो रत्नगर नगरपालिकाका निमित्त प्रमुख सीताराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्दिर समिति निवर्तमान अध्यक्ष समितिका उपाध्यक्ष रामानन्द प्रसाद कलवार लगायतले मन्तव्य राखेका थिए कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष मथरामान श्रेष्ठको अध्यक्षतामा भएको थियो नेपाली कंग्रेस नगर समिति रत्नगरले आज आयोजना गरेको रक्तदान कार्यक्रममा अडतीस रक्तदान गरेका छन् बीपी कोइरालाको एक सयौं जन्म अवसरमा रत्नगरको सोह्रा आयोजना गरेको कार्यक्रममा चार महिलासहित अडतीस जनाले रक्तदान गरेका हुन् बीपी कोइरालाको एक सय जन्म अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरिएको नगर सभापति रूपण राज खिमिरे जानकारी दिनुभयो कार्यक्रम पूर्व सांसद एकनाथ राणा भट्टको प्रमुख आतिथ्यता सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेलको विशिष्ट आतिथ्यता एवं रत्नगर एकका ओडा सभापति हरिलाल सुवेदीको अध्यक्षतामा भएको थियो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि बीपी चिन्तन वर्तमान सान्दर्भिकता विषय अन्तर्मावि स्तरीय वक्तित्व कला प्रतियोगिता हुने नगर अब पालु अर्पण जना हिजो हाम्रो प्रश्न थियो नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीका मुख्य चुनौती तपाईँको विचारमा के हुन सक्छन् ए पार्टीभित्रको गुटबन्दी व्यवस्थापन बे सरकार र संविधान सभामा अरू दलसँगको सम्बन्ध र से आफ्नै स्वास्थ्य र स्वभाव तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए पार्टीभित्रको गुटबन्दी व्यवस्थापन भन्नेमा पचपन्न प्रतिशत बी सरकार संविधान सभामा अरू दलसँगको सम्बन्ध भन्नेमा 26 प्रतिशत र सी आफ्नै स्वास्थ्य र शोभा भन्नेमा 19 प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ धर्म संस्कृतिको रक्षाको लागि के गर्न सकिएला ए युवालाई उत्प्रेरित गर्ने बे प्रचार प्रसार गर्ने र सी पश्चिमेली संस्कृतिमा रोक लगाउने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 पालो ट्राफिक खबरको यति बेला नानगढ टौँ बिरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मुग्लिन नौबिसी काठमाडौँ सड़क खण्ड मुग्लिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ प्रासे बुटोल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम चौबिस डिग्री सेल्सियस रहने पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहानैदेखि पानी पर्न सक्ने विभागको भनाइ छ मौसम हिश प्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अब अन्तर्राष्ट्रिय समाचार चीनको दक्षिणी हुनान प्रान्तमा भएको सड़क दुर्घटना परी कम्तीमा अडतीस जनाको मृत्यु भएको छ लामो दूरीका लागि चल्ने बस र पदार्थ बोकेको अर्को सवारी साधन स्थाना हुकुन मार्गमा आपसमा ठोकिएर दुर्घटना भएको सिनोवा समाचार एजेन्सीले सुनाएको छ बिहानै स्थानीय समय अनुसार तीन बजे भएको उक्त दुर्घटनामा अन्य पाँच व्यक्ति घाइते भएको बताइएको छ दुईटाले उक्त बसको यात्रु क्षमता त्रिपन्न रहेको र बस पूर्वीय तटीय क्षेत्र फुजियानबाट दक्षिण पश्चिमी भाग गुइझ गइरहेको समयमा दुर्घटना भएको बताइएको छ चीनको यातायात मन्त्रालयले सन् दुई हजार मुलुकमा एक लाख चार हजार व्यक्तिको सड़क दुर्घटनामा मृत्यु भएकोमा सन् दुई हजार उक्त संख्या छरेर साठी हजार पुगेको जानकारी दिएको छ अमेरिकी राष्ट्रपति बाराक ओबामाले मलेसियन एयरलाइन्सको जहाज र समर्थक विद्रोहीले नै खसालेको दावी गर्दै तुरुन्त युद्ध गर्न निर्देशन दिनु रुस समर्थक विद्रोहीको कब्जामा रहेको क्षेत्रमा मलेसियन एयरलाइन्सको एमएच सत्र जहाज विद्रोहीले नै खोसालेको दावी गर्दै यसको छानिन हुनुपर्ने बताउनु भएको छ ओबमाको आग्रहमा संयुक्तले पनि सहमति जनाएको छ राष्ट्रपति ओबमाले रुसको संरक्षणमा रहेका विद्रोहीहरूलाई तत्काल युद्ध लागि निर्देशन दिन रुसलाई समेत आग्रह गर्नु भएको छ रुस समर्थक विद्रोहीहरूले भने आफूहरूले उक्त विमान नखोसालेको र सरकारी सेनाले खसालेको दावी गर्दै आएको छ अमेरिकी राष्ट्रपति ओबामाले उक्त विमान विद्रोहीले खसालेको भन्दै विद्रोहीहरूको क्रियाकलापमा रुसको पनि अप्रत्यक्ष सहभागिता रहने दावी गर्नुभयो ओबमाले युक्रेनको समस्या अन्तर्राष्ट्रिय जगतले नियालिरहेको भन्दै रुसमाथिको प्रतिबन्ध थप कडा पार्नुपर्ने बताउनुभयो अब खेल समाचार आगामी सन् अठाइस गतेदेखि भदौ चार गतेसम्म मलेसियामा हुन गइरहेको अण्डर सिक्सटिन प्रिमियर लीग क्रिकेट दुई हजार तालिका आज सार्वजनिक गरिएको छ एसिया क्रिकेट काउन्सिलले सार्वजनिक गरेको तालिका अनुसार सहभागी सबै टीमले एक प्रतिस्पर्धा गर्नेछन् प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता हुनेछ भने पछिल्ला दुईटोले अण्डर सिक्सटिन इलाइट कपोलीगेट होने पेल साउन उतीस गते थाईलैंडसंग खेती साउन उन्तीस में सिंगापुर को सामना करने भदौ को एक गते ओम भदौ दुई गते बहराइन रंतिम खेल में भदौ चार गते मसियासंग प्रतिस्पर्धा करने अन् दुई हजार दस और दुई हजार बारह में प्रतिमाजेता सन् दुई हजार दस में फाइनल में सीगापुर संग पाजित बाह्र फाइनलमा मलेसियाले नेपाललाई हराएको थियो यसैबीच नेपाल क्रिकेट संघले पहिलो चरणको बन्द प्रशिक्षणको लागि सत्ताइसजना खेलाड़ीको नाम सार्वजनिक गरेको छ प्रथम चरणको बन्द प्रशिक्षणको लागि छानिएका खेलाड़ीलाई यही साउन्ड गतेबाट बन्द प्रशिक्षणमा राखिने क्यानले सुनाएको छ साउन तीस गते सिङ्गापुरको सामना गर्नेछ भन्नुपर्नेमा सा अन्यथा भएकोमा सचाइएको छ क्रिस्टियानो रोनाल्डोसँगै लियोनल मेसी युइएफए प्लेयर अफ दियरको मनोनयनमा परेका छन् युनियन अफ युरोपियन फुटबल एसोसिएसनले युईएफए ले दुई हजार तेह्र चौधको प्लेयर अफ द को, को मनोनयनमा परेका दस खेलाड़ीको नाम सार्वजनिक गरेको छ जसमा लालेगाका चार खेलाड़ी परेका छन् युरोपियन च्याम्पियन रियल मर्डिटका रोनाल्डोसँगै एन्जल डिमारिया छन् भने बार्सिलोनाका मेसीसँगै हालमात्र क्लबमा आबद्ध भएका लुइस सोरेज पनि मनोनयनमा परेका छन् एथलेटिकको मर्डिडबाट हालै चेल्सी गएका डिएगो कोष्टा पनि मनोनयनमा परेका छन् यस्तै वायन म्युनिकका आर्जेन रोबिन सँगै फिलिप थोमस मुलर र गोलक्षमालेक्ष ओली प्रधानमन्त्री बन्ने कृषि मन्त्री प्राजुलीको दावी दलहरूसँग सहमति गरेर स्थानीय निकायको चुनाव गराउने उप सिंहको भनाई सरकारले ल्याएको बजेटले दलाल पुँजीपति वर्गको हित गर्ने एमावादी प्रवक्ता शर्माको धारणा जलस्रोतलाई भारतको मातत्मा राख्न सरकारले छलफल थालेको प्रति आपत्ति धर्म परिवर्तनमा देखिएको चलखेल प्रति सरकारवालाहरूद्वारा चिन्ता व्यक्त धर्म संस्कृतिको रक्षाका लागि युवा वर्ग सचेत हुनुपर्नेमा छोड चीनमा भएको सड़क दुर्घटनामा कम्ती मार्ती सुनाको मृत्यु युद्ध गर्न रुसका को निर्देशन। अंडर ो रोनामस्कार अर्पण yes, yes, बुलेटिन को साथ साथमा जय गलेश्वर रियल स्टेट एन्ड हाउसिङ प्रणालीद्वारा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाट बाह्र कोट जाने बाटोमा रहेको चार विघाह क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संसार यातायात लगायत अन्य विदा पन्न घड़ेरी खरीद करी ढुक्को संपर्क का लगी गोपाल पौड़ रत्ननगर मोबाइल अंठानब्बे चार पचास उन्ना पचास सात सौ प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार त्रिपन्न अड़सठी शून्ना पचहत्तर दीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप फोन नंबर शून्य छप्पन पांच तिरसठी पलंबर पेंटर का फिटिंग सामन दक्ष प्लबर पेट्रल को साथ एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन स नदी पांच विषय में प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल अंठानब्बे चार बावन छयाौरात्तर चितवन सबा ठोल जर्मनी हाइडलबर्ग रेक मेसिन द्वारा एक साथ रंगीन छपाई करने एक छापाटी छप्पन पांच छब्बीस सात सौ एक मोबाइल अंठानब्बे तपना हजुर सुनो हजुर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 सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष घोनोरिया धातु रोग भिरेङ्गी योनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे योहो हो रेडियो अर्पण एक सौ चार अपो पांच मेगा कार्यक्रममा कार्यक्रम प्रस्तुता मरमा तपाईँ सबै श्रोतालाई न्यानो स्वागत गर्न चाहन्छु